मुखिया को घर में समय बताने काम कर गांव का थाहा थियो। ठीक समयमा नबासने भालेलाई उनले तरकारी बनाकर खाथे भैरव भाकल गरेको भालेलाई भाले छाड़े उठर पंधेरा में नुह जान सबै काम ठीक ठीक समयमा गर्न खोज्थे उनको घरमा भाले र कुखुराहरू खाली हुन्नथ्यो उनलाई बिल्कुल ठीक समयमा बाँच्ने भाले चाहिन्थ्यो मुखियाको यो बानी गाउँमा सबैलाई थाहा थियो गाउँलेहरूले उनलाई घटा घन्टामा बज्ने घडी किन्ने सल्लाह नदिएका होइनन् तर उनी भन्थे घोमा पाइन्छ तै पनि मुखियाको बानी उसलाई पनि थाहा थियो ऊ एका बिहानै बाँसेर घर र छरछिमेकलाई जगाउथ्यो त्यसपछि ऊ आँगन र गोठमा चढ्न जान्थ्यो उसको पछि पछि पाँच छ वटी पोथीहरू पनि चर्न जान्थे जक्खुको रगत चुहेला जस्तो रातो सिउुर र रा गालामुनि घडीको पेन्डुलम जस्तै हल्ली रहने सिन्दुरे लोलो देखेर कुखुरीहरू दंग पर्थे जक्खुले आफ्ना बलिया नङ्ग्राले भुइँको तरेर चारो खोज्थ्यो माटो मुनि सानातिना किरा फटाङ्ग्रा भेट्टाउँदा जक्खुले पोथीहरूलाई डाक्थ्यो पोथीहरू उच्छिन पाछिन गर्दै जक्खुको छेउमा जान्थे र किरा टिप्थे कहिलेकाहीँ ढुङ्गा मुन्तिर गढेउला भेटिन्थ्यो गढेउला भेटिएको थाहा पाउने बित्तिकै पोथीहरू भालेतिर दगुर्थे तर जक्खुले चल्ला कोरल नबसेकी माउ कुखुरीलाई गढेउला खान डाक्थ्यो अरू कुखुरालाई भन्दा माउ कुखुरीलाई बढी पसिलो खाना चाहिन्छ भन्ने कुरा जखुलाई थाहा थियो मुखियाको कुखुरा राख्ने खोर फराकिलो थियो खोरको पूर्व र दक्षिणतिरको भित्तामा झ्याल भएकोले उज्यालो र हावा पनि आउँथ्यो पूर्वमा झिसमिस उज्यालो हुन लागेको सजिलैसँग थाहा पाउन सकिन्थ्यो यसैले खोरभित्र बसे पनि समय थाहा पाएर बाँच्न गाह्रो थिएन खोरमा कुखुराहरू धेरै थिए पाँच छवटी पोथीले लगालग फुल पार्दै थिए दुईटी पोथी चल्ला कोरल्न बसेकी थिटीले चल्ला हुर्काउँदै थिए जु भाले खोरका पोथीहरूलाई मात्र होइन भर्खरै बाँच्न सिक्दै गरेका तन्नेरी भालेहरूलाई पनि माया गर्थ्यो उनीहरूलाई सुरिलो स्वरमा टाढा टाढासम्म सुनिने गरी बाँच्न सिकाउँथ्यो जक्खु धेरै अनुभवी थियो उसले तन्नेरी भालेहरूलाई चिलबाट जोगिन र चल्लाहरूलाई पनि जोगाउने तरिकाहरू सिकायो स्याललाई तर्साउन कसरी कराउने र कसरी पखेटाले हिर्काउने भन्ने सिकाउन उसले गोठमा आएको डाङ्रे कुकुरलाई तर्साएर देखाउँथ्यो जक्खु सबैको प्यारो बनेको थियो तर जक्खुको भित्री मनमा सधैँ एउटै पीर थियो उसलाई कुन दिन बिहान बास्ता समय मिलेन भने मुखियाले तरकारी बनाउँछ भन्ने चिन्ता थियो। जक्खु भालेले दम दिएर चल्ने पेंडुलम घडी देखेको थियो घडी एक एक घन्टामा ट्वाङ ट्वाङ बजेर समय बताउँथ्यो मुखियाको घरमा कुनै उपायले त्यस्तो बज्ने घडी भइदिए उसलाई सधैँ जिउ जाने पीरले छाड्ने थियो तर त्यस्तो घडी कहाँ पाइन्छ उसलाई थाहा थिएन जखु सधैँ चिन्तित भएको देखेर एक दिन चौरमा खेलिरहेको बेलामा पोथीहरूले उसँग उसको चिन्ताको कारण सोधे पहिले त जखुले भन्न मानेन केही पीरै छैन जस्तो गर्यो तर पोथीहरूले हामीले मद्दत गरेर तिम्रो पीर हट्छ भनेर जिद्दी गरेपछि उसले आफ्नो मनको कुरा खोल्यो खिया साह्रै कडा स्वभावका छन् भन्ने खोरका सबै कुखुराहरूलाई थाहा थियो मुखियाले धेरै भालेलाई तरकारी बनाइसकेको उनीहरूले देखेका थिए तर जखु भाले बेग्लै खालको थियो उसलाई मद्दत गरेर मुखियाको रिसबाट जोगाउन सकिन्छ कि भनेर उनीहरूले सल्लाह गरे र एउटा टुङ्गोमा पुगे खोरमा पाँच छवटी कुखुरीहरूले फुल सँगालेका थिए चल्ला निकाल्न उनीहरूले फुल कोराल्ने सुरसार गर्दै थिए जक्खुलाई मद्दत गर्न ती कुखुरीहरूले आआफ्नो फूल दिन तयार भए सल्लाह अनुसार खोरमा जम्मा भएका सबै फुल लिएर जक्खु भाले र केही पोथीहरू गाउँको नजिकै लाग्ने साप्ताहिक हाट पुगे उनीहरूले एउटा पसलमा फुल बेचे र पैसा पोको पारे त्यसपछि उनीहरू घडी खोज्न बजारमा निस्के उनीहरू बजारमा घुम्दै थिए अचानक एउटा पसलमा धेरै किसिमका घडीहरू ट्वाङ ट्वाङ बजेको सुने उनीहरू पसलमा गए, गए। त्यहाँ थरी थरीका हेर्दै राम्रा कोठा सजाउने र सङ्गीत बजाउने घडीहरू थिए एउटा घडी थाल थियो त्यो घडीको माझमा बाँच्न लागेको भालेको चित्र थियो उनीहरू सबैले र त्यो घडी हेरेको देखेर पसाले घडीको पछाडितिरको स्विच थिच्यो अचम्म मा घडीको माझमा भएको भालेले पखेटा फटफट र कुखुरी कहाँ भनेर तिन पल्ट बाँच्यो <laughs> त्यसपछि भित्रबाट ट्वा ट्वा बजेको आवाज आयो उनीहरूले त्यो घडीको मोल कति पर्छ अनि दम दिनु पर्छ कि पर्दैन भनेर पसलेसँग सोधे पसले भन्यो यो घडीलाई दम दिनु पर्दैन एकपल्ट ब्याट्री राखेपछि वर्ष दिनसम्म चल्छ यो घडीको सबैभन्दा राम्रो बानी के छ भने यो उज्यालो भएपछि मात्रै कराउँछ अँध्यारोमा यो घडी कराउँदैन राति गर्दैन घडीको गुण सुनेर उनीहरू दंग परे जाखु भाले त्यस्तै घडी खोजेको थियो तर अघि फुल बेचेर जम्मा पारेको पैसा भन्दा घडीको मोल अलि बढिरहेछ अब के गर्ने उनीहरूले अक्ष धेरै फुल सङ्घालेर अर्को साताको हाट बजारमा आउने विचार गरे उनीहरू पसलबाट बाहिर जान लागेको देखेर पसले भन्यो कति पैसा छ हेर्नु त जखुले पैसाको पोको उसलाई दियो पसले पैसा गनेपछि भन्यो हुन त यो घडीको मोल घटाउन मिल्दैन तैपनि तिमीहरूले रहर गरिहाल्यौ अहिले यति पैसामा घडी लैजाऊ तर अर्को साता आउँदा मलाई धेरै फुल ल्याइदेऊ उनीहरू दंग भएर घडी लिएर गाउँमा फर्के र कोही नभएको बेलामा घडी मुखियाको घरभित्र राखिदिए साँझ मुखिया घरमा फर्कँदा कोठाको था भित्तामा थाल जत्रो टल्कने घडी देखेर खुसी भए घीको बीचमा भएको बास्न लागेको भालेको चित्र उनलाई निकै मन पर्यो खोरको भाले बासे झै यो घडीभित्रको भाले पनि बासे कति बेस हुन्थ्यो होला भनेर कल्पना गर्दै उनीहरू कुखुरी काँ कुखुरी कहाँ कोठाभित्रै भाले बासेको सुनेर मुखिया छक्क पर्दै ओछ्यानबाट जराक जुरुक उठे बाहिर गोठनेरको खोरमा पनि जक्खु भाले रहेको थियो उनले घडीतिर हेरे भाले बासेको स्वर बन्द भएपछि घडीले ट्वाङ ट्वाङ बजाएर समयको सङ्केत दियो मुखियाले घडीको भाले बासेको हो कि होइन ठम्म्याउन सकेनन् तर उनलाई शङ्का थियो त्यसैले उनी पन्धेरातिर नगइकन एक घण्टापछि फेरि घडीको भाले बाँच्छ कि होला भनेर ओछ्यानमै पर्खेर बसे ठीक एक घण्टा बितेपछि घडीको भालेले पखेटा फटफटायो छाती फर्कायो र घाँटी उचालेर पछाडितिर लगेर तीनपटक कुखुरी कहाँ गरेर बाँस्यो अनि घडीभित्रबाट ट्वाङ ट्वाङ आवाज आउन थाल्यो घडीको करामत देखेर मुखिया दंग परे अब सबै काम ठीक ठिक समयमा गर्न पाइने भयो भनेर उनी ढुक्क भए उता खोरमा भएका कुखुराहरूको पिर पनि हरायो जक्खुभालेलाई सबेरै उठ्नुपर्ने चिन्ता पनि भएन र मुखियाको तरकारी बन्नुपर्ने खतरा पनि मेटियो तर उसले समयमा बाँच्ने आफ्नो बानी भने छोडेन मुखियाको कोठाको भित्ताको घडी बज्ने र जक्खु बाँच्ने समय उस्तै उस्तै हुन्थ्यो घडीको भाले र खोरको भाले एकैचोटि बाँचेको सुनेपछि मुखियालाई सबेरै भएको कुरामा सङ्कै हुँदैन थियो बुद्धिमान जखुभाले सयौं नातिनातिना र पनातिपनातिनाहरूलाई हुर्काउँदै बुढो भएसम्म बाँच्यो मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थियो विषय्रक र अहिंसक जीव कसरी छुट्याउने भन्ने थियो अन्त्यमा मृगले पाठाहरूलाई सोध्न लागि बाघ के हो पाठाहरूले भने बाघ हिमस्रक जीव हो किनकि उसको दारा र नङरा हुन्छ ठिक भन्यो हामीहरू बाघसँग जोगिनुपर्छ मृगले फेरि सोधी ब्वासो के हो भन त पाठाहरूले भने त्यो पनि हिमस्रक जीव हो त्यसको पनि तीखा दाँत र नङ्रा हुन्छन् ठिक मृगले भने अब भन त जरायो के हो पाठाहरूले भने त्यो त हामी जस्तै अहिंस्रक जीव हो उसका दारा नङ्ग्रा केही पनि हुँदैन एकदम ठिक भन्यौ मृगले पाठाहरूलाई भनी तिमीहरूले हिमस्रक जीव र अहिंस्रक जीव छुट्याउन सक्ने भएछौ अब तिमीहरू वनमा घुम्न जान सक्छौ तर एक्लाइ निकैमा एउटा सानो पाठोले सोध्यो आमा हाम्रो जस्तै चारवटा खुट्टा भएर पनि पछिल्ला दुईटा खुट्टाले मात्रै टेकेर हिँड्ने बाँदर जस्ता जीव के हो नि ए त्यो त मानिस हो मृगले भनी सबै पाठाहरूले एकै स्वरमा सोधे त्यो हिंस्रक हो कि अहिंस्रक हो मृगले भनी त्यसलाई चिन्न गाह्रो छ त्यसले के गर्छ भनेर यसै भन्न सकिँदैन कोही हिंस्रक हुन्छन् भने कोही अहिंस्रक पनि हुन्छन् त्यसको न त मुख दाँत र हातखुट्टा हेरेर अड्कल गर्न सकिन्छ न त स्वर सुनेरै हिमस्रक जीवहरूबाट त हामी परेबाट होसियार हुन्छौँ तर मानिसको चाल थाहा पाउन गाह्रो हुन्छ उसले माया पनि गर्छ मीठो खान पनि दिन्छ मीठो बोली पनि बोल्छ तर उसले कहाँ जाल वा पाँसो थापेको हुन्छ र कुन बेला कहाँ कसरी झुक्क्याउँछ भन्नै सकिँदैन त्यसैले मानिसबाट सधैँ टाढै बस्नु है पाँच पाथी अटाउने कराहीमा दुध भक भक रहेको थियो एउटा बिरालो दुधको कराहीको छेउमा बसेर हेरिरहेको थियो दुध बाक्लो भएर खुवाको मीठो बास आउन थालेको थियो बिरालोले कराहीको बाक्लो दुध खाने धेरै पटक कोसिस गर्यो तर तातो बाफले पोलेर बिरालो म्याउ गरेर पछि सर्थ्यो कहिले दुध चिसो होला र खाउँला भनेर पर्खने धैर्य उसँग थिएन किनकि घरका बुढाबुढी आइपुगे भने उसले खुवाको सट्टा लट्ठी खानु त्यो बिरालोको जिजु जिजुबुवालाई पनि त्यो घरमा उसको कुन पुस्ता आएको हो र कहिले देखि त्यो घरमा खुवा बनाउन थालिएको हो भन्ने थाहा थिएन त्यो बिरालोलाई यति मात्र थाहा थियो कि गाउँभरिका घरहरूमध्ये त्यो घरमा जतिको दुधको पौल अरू घरमा थिएन गाउँमा चाडपर्व तिथि सराध पर्दा जसले पनि त्यही घरमा दुध लिन आउँथे बुढाबुढीको गोठ पनि हेर्न लागेको थियो लस्करै आठ दसवटा भैँसी बाँधिएका हुन्थे पालै पालो ब्याउने हुनाले तीमध्ये चार पाँचवटा जहीले पनि दुहुना हुन्थे गोठको छेउमा पहाड जस्तो परालको कुनियो हुन्थ्यो घरको छेउमा बाह्रै महिना नसुक्ने सानो खोल्सी थियो नजिकै बाक्लो वन भएको हुनाले हरियो घाँस कहिल्यै थियो, कुँडो पकाउन दाउराको छेलो खेलो थियो केही वर्ष भयो घरमा बुढाबुढी दुईजना मात्रै थिए लाठे छोराहरू गोठल्याइ गर्ने दुःखले कोही सहरमा त कोही विदेशमा गएका थिए उनीहरू बेला, बेला घर आउँदा पहाडको जग्गा जमिन बेचेर सहरमा बसाइसर्ने कुरा गर्थे बुढाबुढीको भने गाउँ छोड्ने मन थिएन कान्छो चो छोराले त सहरमा नसर्ने भए उसको भाग अंश चाहियो भन्न पनि थालिसकेको थियो छोराहरूले अन्तै पाखुरा खियाउन थालेपछि घरको आयस्ता घटने नै भयो तैपनि बुढाबुढीको मेहनतले दुई चार पाथी दुध पाक्न छोडेको थिएन दूध घ्यू, खुवा, दही आदि बेच रच रुगा फाटा को खर्च चलेको बिरालोला ये सब कुरा चाशो थे बेला बेला में कड़ाही गबुआ ठेकीमा मुख गाड़ेर अच्छी मदानी चाटेर चाटे र, पनी उसको गुजारा चलेको चार पाच बेद छाउरा छाउ हुर्काउँदा पनि अरूको घर ढुक्न जानु परेको थिएन तर त्यो दिन अनौठै भयो बुढाबुढी भान्सामा आउँदै आएनन् ना। अङ्गेनामा अजङ्गका मुढाहरू एकनासले बलिरहे कराहीको दुध उम्लदै सुक्दै गयो बिरालोले खुवा खाने आश अझै मारेको थिएन छाउरा छाउरीहरू भोकाए होलान् भनेर ऊ आयो अब अली, अली दुध डढेको गन्दा आउन थाल्यो भान्साकोठामा दुध डढेर धुवा रङ मँगिन थालेपछि बिरालो निक्कै निकै आँतियो उम्याउम्याउ गर्दै छाउराहरू भएको धन्सारमा गयो धन्सार कोठाको ढोका फोरिएको थियो र त्यहाँ एक गेडा पनि अन्न बाँकी थिएन छाउराहरू भोक र डरले एउटा कुनामा लुकेर कराइरहेका थिए त्यसपछि उसले बुढाबुढीलाई खोज्न थाल्यो कोठा चोटा चारेपछि ऊ भुइँगलमा पुग्यो त्यहाँको दृश्य देखेर उसलाई रिँगटा लाग्यो त्यहाँ घरगहना रुपियाँ पैसा राख्ने सन्दुक फोरिएको थियो बुढाबुढी रगतको आहालमा डुबेका थिए ऊ दगुर्दै फेरि भान्सा कोठामा पुग्यो त्यहाँ उसले खुवा मात्र होइन कराही नै डढेको देख्यो आगोको रापले गर्दा कोठाभित्र पस्न पनि गाह्रो थियो ऊ दगुर्दै आफ्ना छाउराहरू भएको ठाउँमा पुग्यो उसले एक एक गर्दै छाउराछाउहरूलाई मुखमा च्याप्दै घरबाट गोठमा ओसार्न थाल्यो झ्यालहरूबाट धुवा र आगोका लपका निस्कन थाल्यो बिरालो कराउँदै छिमेकीहरूको घरमा पुग्यो छिमेकीहरू दगोर्दै आए कोही मानिसहरूले बुढाबुढीहरूलाई अस्पतालतिर लगे कसैले माटो हाले कसैले पानी हाले कसैले केराको थाम ल्याएर ढाले केही क्षणमै आगो निभ्यो बुढाबुढीको ज्यान बच्यो घर जोगियो आकाशमा चाहिँ अझै धुवा उड्दै थियो पार्वती र उनका बुवा आमा चितौनको जंगल घुम्न गएका थिए उनीहरू एउटा हात्तीमा चढेर बाक्लो जंगलमा गैँडा भालु र चराहरू देखिन्छ कि भनेर टाढा टाढासम्म हेर्दै थिए घाम ढल्कन लागेको थियो भाँति भाँतिका चराहरू कराइरहेका थिए माहुतेले खुट्टा र हातको इसाराले हात्तीलाई गैँडा भएको बाक्लो घाँसे जङ्गलतिर हाँक्दै थियो उनीहरू चराको स्वर सुन्दै र रुख बिरुवाहरू हेर्दै माहुतेसँग ती चरा र रुख बिरुवाहरूको नाम सोध्दै अगाडि बढ्दै थिए अचानक उनीहरूले आफूले चिनेको चराको स्वर सुने कोइली चरी काफल पाक्यो काफल पाक्यो भनेर कराइरहेकी थिइ त्यो सुनेर पार्वतीले माउतेसँग सोधिन् माउते दाई यहाँ काफल पाइन्छ माउतेले पार्वतीको प्रश्न बुझेन उल्टै उसले पार्वतीले भनिन् चराले काफल पाक्यो काफल पाक्यो भनेको तिमीले सुनेनौ एसले तिस्ट आयो पो भनेको हो त तपाईहरू हात्ती चढेर आएको देखेर टुरिस्ट आयो भनेर माउतेको पार्वती छ उनले त चराले काफल माउतेले कसरी टुरिस्ट भनेको सुन्यो उनले बुझ्नै सकिनन् उनले अझै ध्यान दिएर कोइली चरीको स्वर सुन्न र वास्तवमा के भन्न खोजेको हो भनी निधो गर्न खोज्दै थिइन् माहुतेले भन्यो त्यो चराले धेरै कुराको जानकारी लिन्छ यो जङ्गलमा आउने सबैसित उसले को हो को हो भनेर सोध्छ टुरिस्ट भनेर चिनेपछि उसले जङ्गलमा टुरिस्ट आएको कुरा अरू चरा र जनावरलाई थाहा दिने गर्छ उसको कुरा सुनेर जङ्गलका बाघहरू लुक्न जान्छन् गैंडाहरू होसियार हुन्छन् अरू जनावर र चराहरू पनि मानिसबाट जोगिन बाक्लो जङ्गलभित्र पस्छन् कोइलीले त पार्वतीको गाउँमा काफल पाक्यो भनेर सुनाउँछ उसको स्वर सुनेपछि पार्वती साथीहरूलाई लिएर वनमा काफल टिप्न जाने गर्छिन् तर त्यही चराले यहाँ आएर कसरी टुरिस्ट आयो भनेको होला पार्वतीको मनमा धेरै बेरसम्म कुरा खेल्यो अनि उनले आमासँग सोधिन् हाम्रो गाउँमा कराउने कोइलीचरी र यहाँको कोइलीचरी उही होइन र आमा किन त्यसले हामी कहाँ काफल पाक्यो भन्छ अनि यहाँ टुरिस्ट आयो भनेको पार्वतीको कुरा सुनेर आमाले हाँस्दै भनिन् छोरी कोइलीचरीले न त काफल पाक्यो भन्छ न त टुरिस्ट आयो भन्छ त्यो त हामीले सुन्दा त्यस्तो लागेको मात्रै हो चरा र जनावरहरूको कुरा सुनेर मानिसहरूले आफुलाई काम लाग्ने वा मन पर्ने अर्थ निकाल्छन् त्यसो भए त्यो कोइलीचरीले काफल पाक्ने बेलामा काफल पाक्यो धान रोप्ने बेलामा बिउ कुहियो अनि कोही मानिस आउँदा को हो कोहो भनेर किन भनेको त त्यसले हामीलाई भनेको होइन त आमा पार्वतीले सोधिन् कोइली मात्रै होइन अरू चरा र स्याल बाघ भालु जस्ता जनावरहरू पनि कराउँछन् तर मानिसलाई सुनाउन वा हामीलाई केही भन्नको लागि तिनीहरू कराएका होइनन् कोइलीले कहिले को हो, हो कहिले बिउकुइयो कहिले काफल पाक्यो भनेर बोली र भाका फेरे झैँ चरा र जनावरहरूले पनि भाका फेर्छन् वर्षायामा भ्यागुता कसरी कराउँछ दसैँ आउने बेलामा दसैँ किराको कस्तो तिखो स्वर सुनिन्छ तिमीले हेक्का गरेकी छेउ आमाले बुझाउन खोज्दै भनिन् त्यसो भए पुतली मौरी चरा खरायो नाचेको गाएको हामीलाई खुसी पार्न होइन त आमा पार्वतीले जान्न खोजिन् पुतली र मौरी जस्ता किराहरूले फुलको रस खोज्न जाँदा हामीलाई तिनीहरू नाचे जस्तो लाग्छ चराले आफ्नो साथी खोज्दा वा चल्लालाई डाक्न खोज्दा तिनीहरूले गीत गाए जस्तो लाग्छ साँच्चै भन्ने हो भने तिनीहरूको बोली र कामसँग मानिसको कुनै सरोकार नै छैन मानिसले आफ्नो लागि तिनीहरूसँग सरोकार राखेका हुन् आमाले स्पष्ट पारिन् हामीले चरा खुवाएको हुनाले कुखुराले हामीलाई फुल दिन्छ गाईले दुध दिन्छ होइन र आमा पार्वतीले शङ्का पोखिन, आमाले मुसुक्क हाँस्दै भनिन् छोरी कुखुराले हाम्रो लागि फुल पारेको होइन उसले त सन्तान बढाउन फुल पारेको हो तर मानिसले उसको फुल खाइदिन्छ तैपनि कुखुराले यो कुरा बुझ्न सक्दैन र खुरुखुरु फुल पारिरहन्छ त्यस्तै गाईले पनि आफ्नो बाछा बाछीको लागि दुध दिएको हो हाम्रो लागि पक्कै पनि होइन हामीले त बाछा बाछीको भाग खोसेर खाइदिएका हौँ मानिसले आफ्नो पाठा काटेर खाओस् भनेर बाख्रीले पाठापाठी ब्याएको पनि होइन मानिसले आफ्नो स्वार्थका लागि तिनीहरूलाई पालेको हो आमाको कुरा सुनेर पार्वती छक्कै परिन उनलाई चितवनको जङ्गलमा घुम्न होइन यहाँका जीव दुःख दिन आए जस्तो लाग्यो चरा र जनावरहरू उनीहरूसँग डराएर कराउँदै भाग्न लागेको जस्तो लाग्यो उनी आमाको काखमा घोप्टिएर एकछिन चुपचाप बसिरहन् अनि रुन्चेश्वरले आमालाई भनिन् आमा अबदेखि म कुखुराको फूल, दुध अनि मासु खान्न है पार्वतीको कुरा सुनेर आमालाई पिर पर्यो किनभने पार्वतीले कुनै काम गर्छु वा गर्दिन भनिन् भने तो पूरा नगरी छाड़ीन को ए नफुटाला भन्दा भन्दै सरुले छेपाराको फुल फुटाइहाल्यो सरका बा बारीमा तरकारी रोप्न कुटाले माटो खुकुलो पार्दै थिए सरु छेउमा बसेर सानो कोदाली चलाउँदै थियो खन्दा खन्दै एक ठाउँमा रुख कटरका बिहा जस्ता सेता फुलहरू पन्ध्र बिसवटा भेटिए बाहिर गिलो छ नि पुस्तो पो छ त सरले एउटा फुल हातमा लिँदै सोध्यो छेपाराको फुल यस्तै हुन्छ बाले भने छेपारी छे कसरी ओथारो बस्छ त बा सरुले जान्न खोज्यो बाले बेली बिस्तार लगाउँदै भने हेर सर्पले छेपाराले पनि माटा मुनी फुल पार्छ र छोड्छ ओ थारो बस्दैन समय पुगेपछि फुलबाट बच्चा आफै निस्कन्छ यसभित्र बच्चा छ त बा भन्दै सरुले एउटा फुल, फुल कोदालीले दियो बालले रोक्ने मौकै पाएनन् फुलबाट सेतो झोल र पुरा नबनेको छेपारोको बच्चा निस्कियो सरुले छ्या भन्दै माटोले ढाक्न खोज्यो के गरेको सरू यस्तो बालले रिसाउँदै भने यस्तो नकाम पनि गर्नुहुन्छ बा रिसाएको देखेर सरुले डराउँदै सोध्यो छेपारो विषालु हुन्छ होइन र बा यसले टोक्यो भने मरिन्छ भन्छन् नि यस्तो शत्रुलाई त सानैमा मार्नु बेस होइन र बा छोराको अज्ञानता देखेर उनले सरुलाई सम्झाउन थाले हेर छेपारो हाम्रो शत्रु होइन मित्र हो किनभने यसले बारीमा तरकारी र अन्न फलफुलमा लाग्ने किरा फटेर खाइदिन्छ सरुले था छैन भन्ने भावले टाउको हल्लायो र फूल फुटाएकोमा पछुतो मान्यो बाबु छोरा मिलेर बाँकी फुल माटोमा राम्रो रिढाकिदिए भरे सुत्ने बेलामा पनि सरुको मनमा छेपारोको कुरा खेलिरहेको थियो सरुले झ्यालमा रातो टाउको भएको छेपारोले आफूलाई हेरिरहेको देख्यो ऊ डरायो तर छेपारोले टाउको तल माथि गरेर केही बेर चलाएर आँखा चिम्लेको देखेपछि उसको डर घट्यो सरु बाहिर आउन बारीमा खेल्न जाउन सरुले मिठो आवाजमा कसैले डाकेको सुन्यो तर त्यहाँ छेपारो बाहेक अरू कोही थिएन ऊ उठ्यो र झ्यालतिर गयो छेपारो फुत्त उफ्रेर झ्याल बाहिर सुन्तलाका हाँगामा पुग्यो सरुले सुन्तलाको बोटमाथि हेऱ्यो त्यहाँ सुन्तलाको फुल भर्खरै फुल्न लागेको थियो तर पतेरा लागेर फुललाई हानि पुर्याइरहेको थियो सरुले त्यहाँ दस पन्ध्रवटा छेपाराहरू देख्यो ती छेपाराले सुन्तलाका फुल र पातमा लागेका पतेरा किरालाई भकाभक खाइरहेका थिए छेपाराहरू सुन्तलाका हाँगा हाँगामा उफ्रै खेल्दै पतेरा खाँदै रमाइरहेका थिए सरुले दिउँसो छेपाराका फुल फुटाएकोमा निकै पछुतो मानिरहेको थियो यत्तिकैमा उसले छेपाराहरूले कुरा गरिरहेको सुन्यो हेर यसपालि यो बारीमा सबै किरा सखा पार्नु पर्छ एउटाले भन्यो हाम्रो फुल फुटाल्नेको बारीको पनि के रखबारी गर्ने अर्को छेपारोले कुरा काट्यो हो। होइन त्यो सानो बाबुले त अन्जानमा फुटालेको हो पछि जतन गरेर अरू फुल त माटाले ढाकिदियो नि अन्त भए फुल दिन्थे वा अरू जीवले खाइदिन्थे यो ठाउँका मान्छेले हाम्रो काम बुझेका रहेछन् यसैले अब हामी सधैँ यहीँ बस्नुपर्छ पहिलो छेपारोले भन्यो यी कुरा सुनेर सरु अनायस चिच्यायो हुन्छ हुन्छ अब म तिमीहरूलाई केही गर्दिन सरु निन्द्रामा कराएको सुनेर उसकी आमाले डराउँदै सोधिन् के भनेको के गर्दिन भनेको सरु सरुको निन्द्रा खुल्यो ऊ हाँस्दै मुख छोपेर फेरि सुत्यो कान्छाको मोटर मोटर नै नपुग्ने गाउँमा सरुले अचम्मको मोटर देख्यो ढाँटीमा दाम्लो बाँधेर बोका डो झैँ एउटा केटोले मोटर डोह्याइरहेको थियो रुखको हाँगालाई चारैतिरबाट ताछेर बसको जस्तो लाम्चो जिउ बनाएर त्यसमा मसीले झ्याल ढोकाको आकार कोरिएको थियो अगाडितिर काठ कोपेर ड्राइभर बस्ने कोठा पनि बनाइएको थियो पुरानो हवाई चप्पललाई गोलो आकारमा काटेर चारवटा पाङ्रा बनाई किल्लाले पाङ्रा अड्याएर मोटर गुड्ने बनाइएको थियो बाटो ओह्रालो भएको भए त्यो मोटर आफै गुड्ने थियो होला उकालो भएकोले कान्छाले डोरीले बाँधेर तानिरहेको थियो सरु उसकी आमासँग गाउँतिर जाँदै थिए रेल मोटर साइकल जस्ता खेलाउना भनेपछि हुर्क्कै गर्ने सरुलाई त्यो मोटरले तान्यो उसले आफ्नो आमासँग त्यो मोटर मागी मोटर दिन जिद्दी गर्न थाल्यो सरुको जिद्दी देखेर उसकी आमाले मोटर डोह्राइरहेको कान्छासँग सोधिन् बाबु त्यो मोटर कहाँ किनेको सहरका सुकिला मानिससँग बोल्न कुरा गर्न कान्छाले सङ्कोच मान्यो उसकी आमाले भनिन् कहाँबाट किन्नु यो त ऊ आफैले बनाएको हो त्यति सानो बालकले आफैले मोटर बनाएको सुनेर सरुकी आमा पनि छक्कै परिन र थप कुरा जान्न खोजिन् कान्छाले बजारमा जाँदा बस देखेको थियो त्यस्तै बस बनाउन पाए हुन्थ्यो भन्ने उसको चाहना थियो त्यसैले ऊ बस देख्यो कि बडो गहिरिएर हेर्ने गर्थ्यो एक दिन उसले दाउराको भारीबाट डोलो कमलो काठ रोज्यो र हँसियाले तास्दै खुर्कँदै उसले बस जस्तो लामो आकार बनायो बस गुडाउने पाङ्रा बनाउन उसले सिसीको बिर्को खोज्यो र पुरानो किलाले बसको माजमा पवाल पारेर पाङ्रा बनायो तर टिनको बिर्को पाङ्राले राम्ररी काम गरेन अनि उसले फाटेको पुरानो हवाई चप्पल पाङ्राको आकारमा गोलो काटेर माझमा किलाले पाल पारेर काठको बसको चारैतिर किलाले अड्कायो चारवटा पाङ्रा भएपछि त्यो काठको टुक्रा गुड्न पनि थाल्यो र साँच्चीकै बस जस्तै देखियो त्यसमा उसले कलम मसिले झ्याल र ढोका लेख्यो ड्राइभर बस्ने कोठा बनाउन उसले अलि मेहनत गर्नु पर्यो चकुको टुप्पाले तास्दै खुर्कँदै उसले सानो कोठा जस्तो ठाउँ बनायो अनि त त्यो काठको बस लोभलाग्दो खेलाउना बनिहाल्यो कान्छाको मेहनत र जाँगर देखेर सरुकी आमा दंग परिन, उनलाई कान्छालाई इनाम दिन मन लाग्यो सरुले पनि मोटर किन्ने जिद्दी गरेको हुनाले उनले त्यो मोटर बेच्छ कि भनेर सोधिन् यस्तो पनि बिक्ष र कान्छाकी आमाले अचम्म मान्दै जवाफ दिइन् मेरो छोरालाई पनि यस्तै मोटर चाहियो भनेर जिद्दी गरेको छ कान्छाले आफैले यस्तो राम्रो मोटर बनाउन जानेको रहेछ उसले फेरि अर्को बनाउन सकिहाल्छ होइन र सरुकी आमाले कान्छाको तारिफ गर्दै भनिन् उनले 10 रुपैयाँको नोट कान्छाको हातमा दिन खोज्दै मोटर मागिन् कान्छाको जीवनमा दस रुपैयाँ कहिल्यै पनि हातमा परेको थिएन ऊ अत्तालियो रुपैया रुपैयाँ लिनुको साँटो आफ्नो प्यारो मोटरलाई दुई हातले च्यापेर छातीमा टाँस्यो र आमासँग टाँसिएर उसले आफू र आफ्नो प्यारो मोटरलाई लुकाउन खोज्यो उसकी आमाले उसको हातबाट मोटर खोज्न खोज्दै भनिन् दे न त दे दस रुपैयाँ दिनुभएको छ तैँले अर्को बनाउन सकिहाल्छस् नभए तँलाई बजारबाट प्लास्टिकको राम्रो मोटर किनेर ल्याइदिउँला नाइ आमा नाइ म यो मोटर दिन्न कान्छाले यति मात्रै भन्न सक्यो उ आमाको फरियाले मुख छोप्दै रुन थाल्यो पैसा थपिदिएपछि मान्छ कि भनेर सरकी आमाले 20 रुपियाँको नोट कान्छालाई दिदै भनिन् लौ बाबु यति पैसाले त बजारमा प्लास्टिककै खिलौना मोटर पाइन्छ तिमी आफैले पनि मोटर बनाउन जानेकै छौ यस्तै अर्को बनाए भइहाल्यो नि उनले कान्छाको हातैमा नोट राखिदिन खोजिन् तर कान्छाले त्यो नोट लिएर बाटो मुनतिर फ्यालिदियो उसलाई आमामाथि पनि भर भएन भुङ्ग्रोबाट हात जैं ऊ अचानक आमासँग छुटियो। र मोटर लिएर बेतोडसँग घरतिर कुद्यो जुठे की आमा विदेशी डाक्टर कहाँ काम कर घर में जन्थ्यो डाक्टर को तीन जानको परिवार थी डाक्टर उसकी श्रीमती रोरा छोरा को नाम जोन थी जुठे जोन को मत नाम ठह थी उस खेल बोलाऊ जोन जोनका धेरै खेलौना थिए खेलौनाहरूमध्ये उसले खरायो कुकुर बिरालो चरा जस्ता खेलौनाहरू त चिनेको थियो तर हिउँमा हुने भालु डाइनोसर होयल जस्ता जीवहरूलाई उसले कहिले देखेको र चिनेको थिएन जोनसँग किसिम किसिमका खेलौना मोटरहरू पनि थिए ती मोटरहरूमध्ये मा मालो सार्ने ट्रक मानिस उसारने बस र साना जीप र कारहरू त जुठेले देखेको थियो तर माटो खन्ने खन्नेर उसारने र कम्मर पेटी जस्तो पाङ्रा भएका मोटरहरू उसले कहिले देखेको थिएन कुनै कुनै मोटर दुई तिनवटा जोडेर एउटा बनाउन पनि सकिन्थ्यो जुठेलाई ती मोटरहरू निकै मनपर्थे जोनसँग मोटरसाइकलहरू पनि थिए कुनै मोटरसाइकल दम दिएपछि बेसरी कुद्थे कुनैमा ड्राइभर बसेको थियो एउटा कालो रङको मोटरसाइकलमा रातो फलामे लुगा र फलामे टोप लागेको ड्राइभर बसेको थियो त्यो मोटरसाइकल दम दिएपछि धेरै बेरसम्म कोठामा घुमिरहन्थ्यो जोनलाई त्यो मोटरसाइकल मन पर्थ्यो जुठे पनि जोनले त्यो मोटरसाइकल चलाउन थालेपछि दङ्ग परेर हेरिरहन्थ्यो कहिलेकाहीँ धेरै दम दिँदा मोटरसाइकलहरू बेसरी कुदेर बारीमा पुग्थे जुठेले बारीबाट मोटरसाइकल खोजेर ल्याइदिन्थ्यो जोनसँग खेल्दा जुठेलाई रमाइलो लाग्थ्यो त्यसमाथि जोनले उसलाई पुराना खेलाउन मोटरहरू पनि बेला बेलामा दिने गर्थ्यो जोनको सङ्गतले जुठेले अङ्ग्रेजी भाषाका केही शब्द र वाक्य पनि बोल्न सिकेको थियो एक दिन जोनले आफूसँग भएका सबै मोटरसाइकलमा दम दिएर एकैचोटि कुदाउन खोज्यो कुन मोटरसाइकलले जित्छ भनेर उसले जुठेसँग बाजी थाप्न चाह्यो तर आफू हारेको खण्डमा जोनलाई दिने कुरा जुठेसँग केही पनि थिएन जोनले भन्यो तिमीले भनेको मोटरसाइकलले जित्यो भने म त्यो मोटरसाइकल तिमीलाई नै दिन्छु तर मैले भनेको मोटरसाइकलले जित्यो भने तिमीले बादर जस्तै गरी उफ्रँदै बारीको अम्बाको रुखमा चढेर अम्बा, रुख अम्बा टिप्नुपर्छ जुठेले जोनको कुरा मन्जुर गर्यो जोन र जुठेले एक एकवटा मोटरसाइकल एकैचोटि कुदाउँदै जित्नेलाई एकातिर र हार्नेलाई अर्कातिर रा राख्दै गए सबै मोटरसाइकल कुदाइसकेपछि उनीहरूले जित्ने जित्नेहरूको जोडा कुदाए र आखिरमा दुईवटा जितुवा निस्के एउटामा रातो लुगा लागेको ड्राइभर थियो भने अर्कोमा नीलो लुगा लागेको ड्राइभर थियो जोनले रातो लुगा लागेको ड्राइभर भएको मोटरसाइकल रोजेपछि जुठेले अर्को रोज्यो दुवैजनाले ती दुईवटा मोटरसाइकलमा पुरा दम भरे अनि कुदाउने तयारीमा लागे एक दुई तिन दुवैजनाले आआफ्नो मोटरसाइकललाई हातले जोरले अगाडि घचेटे जोनले घचेटेको मोटरसाइकल चिप्लेर जोडले हुत्तिएर ढोका बाहिर गयो अर्को मोटरसाइकल कोठामा वरिपरि कुदेर दम सकिएपछि पल्ट्यो कोठा बाहिर हुत्तिएको मोटरसाइकल लिन जुठे बाहिर गयो तर धेरै बेरसम्म जुठे फर्केन जोनले उसलाई बोलायो तर जुठेले जवाफ नफर्काएपछि उ बाहिर निस्कियो। जुठे आँगनमा थिएन ऊ त प झ्याङमा निहुरिएर मोटरसाइकल खोजिरहेको थियो जोन जुठेको नजिकै गयो र मोटरसाइकल कहाँ छ भनेर सोध्यो दुवैजनाले बारीमा निकै खोजे तर मोटरसाइकल भेटिएन म जोनको उही हराएको मोटरसाइकलको ड्राइभर हुँ मेरो नाम रोबिन हो तर जोनले मेरो नाम बिगारेर रोबी भन्छ खेल्न पुगेपछि जोनले मलाई खेलौनाको बाकसमा हुत्त्याइदिन्छ तर जुठेले मेरो जिउमा लागेको धुलो पुछेर मलाई जतनसँग बाकसमा राख्छ यसैले मलाई जुठे मनपर्छ त्यो दिन जोनको हातबाट हुतित्तिएपछि चिप्लिएर म अलिपर पर्खालमाथि पुगेँ जुठेले मलाई बारीमा फुलको बिरुवाको झ्याङभित्र निकै खोज्यो तर उसले पर्खालमाथि हेरेन उसले मलाई देखोस् भनेर मैले निकै कोसिस गरेँ तर दम सकिएको हुनाले म बोल्न र चल्न सकिनँ उसले मलाई भेट्टाउनै सकेन जोनले जुठेले नै मलाई लुकाएको छ भन्ने आरोप लगायो जुठेले अँध्यारो मुख लगाउन बाहेक अरू केही भन्न सकेन म पर्खालमाथि बसेर कहिले मलाई जोन वा जुठेले देख्ला र, मला र जुठे जुठे मलाई लिन आउला भनेर जोनको घरतिर हेरिरहन्थे तर म हराएको भोलिपल्टदेखि जोनको घरमा जुठे आएन जुठेकी आमा पनि काममा आएको देखिनँ जोन पनि घरभित्रै खेलिरहन्थ्यो मलाई निकै पिर पर्यो दिउँसो मलाई घामले पोल्थ्यो भने राति चिसोले कठ्याङ्ग्रिन्थे यसरी धेरै दिन बिते एक दिन एउटा कौवा आयो र मलाई के ठानेर हो कुन् ठुङ्न थाल्यो संयोगले जोनले झ्यालबाट हेरेको बेला पर्यो कौवाले मलाई ठुङेको देखेर जोन हत्त पत्त मभएको ठाउँमा आयो उसले पर्खालमाथि चढेर मलाई भेट्टाउन खोज्यो तर सकेन अनि उसले आफ्नो आमालाई बोलायो आमा छोरा मिलेर रा भर्याङ राखेर रा मलाई पर्खालबाट निकाले जोनले माया गरेर मलाई पुछे र सफा गर्यो र घर घरभित्र लग्यो अनि ऊ मसँग खेल्न थाल्यो जोनसँग खेल्न पाएकोमा मलाई खुसी लाग्यो जोन पनि खुसी थियो धेरै दिनपछि जोन खुसी भएर खेलेको देखेर उसकी आमा पनि दङ्ग भइन् आमाले जोनको लागि खिर पकाइन् आमाले ल्याइदिएको खिर खाने लागेको बेलामा उसको हात अचानक रोकियो उसले आमासँग सोध्यो आमा जुठे छैन म एक्लैले कसरी खाने ऊ यहाँ भएको भए कस्तो रमाइलो हुन्थ्यो उसलाई बोलाइदिनुहोस् न आमा जोनका कुरा सुनेर मलाई पनि निक कै खुसी लाग्यो आखिरमा उसले आफ्नो साथीलाई बिर्सेको रहेनछ जुठेलाई बित्थामा दोष लागेकोमा उनीहरूले पछुताउ गरे र माफी मागे भोलिपल्टदेखि जुठेकी आमा जोनको घरमा पहिले चाहिँ काममा आउन थालिन। र उनी सँगै जुठे पनि जोनसँग खेल्न आउन थाल्यो मलाई अब जुठे र जोन दुबैले उत्तिकै माया गर्छन् राति बुढो पेडुलम घीलाई जाडोमा त झन् उसको घन्टीको आवाज दमको रोगीले ध्यार ध्यार गरे जस्तै सुनिन्थ्यो घरपट्टिले उसको त्यो दिक्क लाग्दो आवाज सुनेको भए उसलाई उहिले नै भुइँ गलमा मिल्काइसक्थे वा कवाडीलाई बेचिसक्थे कि तर त्यो बुढो घडीको रवाफ अझै घटेको थिएन हरेक रात बाह्र बजे त्यो बुढो घडी बाह्र पटक खोप थियो त्यसपछि घडीहरूको मिटिङ सुरु हुन्थ्यो त्यो घरमा भएका सबै घडीहरूले अनिवार्य रूपमा मिटिङमा भाग लिन्थे घरमा भाँति भाँतिका घडीहरू थिए कुनै युरोपमा बनेका कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए धेरैजसो घडीहरू घरपेटीका छोराछोरीको जन्मदिनमा साथीहरूले उपहार दिएका सस्ता खालका थिए कुनै घडी पन्ध्र पन्ध्र मिनटमा कराउँथे कुनै आधा घण्टामा अनि धेरैजसो घडीहरू हरेक घण्टा मिठो स्वरले समय बताउँथे केही घडीहरू लाटा जस्ता बोल्दै नबोल्ने पनि थिए कुनै घडी दम दिएर चल्थे भने धेरैजसो घडीहरू बेट्रीले चल्थे पेन्डुलम भएको घडी एउटा मात्रै थियो विभिन्न खालका घडीहरूमध्ये दम दिएर चल्ने र युरोपमा बनेका घडीहरूको बेग्लै सान थियो तिनीहरू कोही स्विजरल्यान्ड त कोही इङ्ल्याण्डमा जन्मेकोमा गर्व गर्थे र अरूसँग बोल्दा इज्जत घटेको ठान्थे तर बेट्रीले चल्ने नयाँ घडीहरू भने ती उच्च कुलमा जन्मेको भनी घमण्ड गर्ने घडीहरूलाई टेर्दैनथे उनीहरूले भनेको कुरा काट्न पाउँदा उनीहरूलाई मजा आउँथ्यो त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो त्यसको भित्र पनि एउटा घडी थियो घडीकै अनुसार त्यो रोबोट चल्ने गर्थ्यो तर त्यसको अनुहारमा सुई वा अक्षरहरू नभएको हुनाले अरू घडीहरूले त्यसलाई घडी नै ठान्दैनथे त्यसैले उसलाई रातिको मिटिङमा बोलाउँदैनथे तै पनि ऊ घडीहरूको मिटिङमा भाग लिने गर्थ्यो खास गरी बुढो पेंडुलम घडीको कुरा सुन्दा उसलाई बडो मजा आउँथ्यो अब कति दिन सुन्न पाइएला र उसका कुरा यसैले बेलैमा सुनिराख्नु पर्छ भन्ने ऊ सोच मिटिङमा छलफलको विषय सधैँ जसो उही हुन्थ्यो पाका घडीहरूले आ आफ्नो अनुभव सुनाउँथे खास गरी बुढो पेन्डुलम घडीको अनुभव निकै पुरानो र रोचक हुन्थ्यो उसको कुरा जहिले पनि म वीर शमशेरको दरबारमा छदा भन्ने वाक्यबाट सुरु हुन्थ्यो नेपालमा घण्टाघर बनाउँदा नमुनाको रूपमा ऊ नेपाल आएको हो भन्ने उसको दावी थियो तर अरू घडीहरूले उसको कुरा पत्याउँदैनथे तैपनि उसले यो कुरा भन्न कहिले छाड्दैनथ्यो राणा दरबारभित्र हुने रोचक तथा सनसनीपूर्ण घटनाहरू सुनाउन पाउँदा उसलाई आनन्द लाग्थ्यो त्यस्तै अरू घडीहरूले पनि उहिलेका कुरा सुनाउथे तर ब्याट्रीले चल्ने आधुनिक घडीहरूसँग भने त्यति धेरै अनुभव थिएन उनीहरूसँग रमाइला कुराहरू पनि थिएन यसैले तिनीहरू उहिलेका कुरा, कुरा खुलिए भनेर बुढाहरूको कुरालाई उडाउँथे मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन ठिटा घडीहरूले अनुशासनको पालना उति साह्रो गर्दैनथे बुढा घडीहरूको भनाइ के थियो भने घडीको मुख्य र एकमात्र काम नै मानिसलाई समयको जानकारी गराउनु हो यदि त्यो कर्तव्य पुरा गर्न सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ हुँदैन तर तन्नेरी घडीहरू भने समय दिने मात्रै हाम्रो काम होइन मीठो सङ्गीत सुनाउनु र राम्रो भएर कोठामा सजिनु पनि घडीको काम हो भन्थे घडीहरूको मिटिङमा यो विषयमा निकै चर्काचर्की छलफल हुन्थ्यो यदि मीठो संगीत सुनाऊने कोठा सजाने काम मत्र ठीक समय दिन सकेन घरपेटी घड़ीला घुरियान में मिकाउन सक्शा घड़ी ठीटा घड़ी कमझाऊे तहसाऊ मिटिंग में कसले वास्ता नगर्ने रोबोट को बेग्लै गुनासो थी पालनमा उसलाई कसैले पनि उछिन्न थियो। उसलाई पनि घडी मानेर अरू सामान व्यवहार गरिनुपर्छ भन्ने उसको दावी थियो उसको पनि के भनाइ थियो भने यदि कुनै घडी बिग्रियो भने उसले मर्मत गर्न सक्छ तर बुढो पेन्डुलम घडी बिग्रियो भने बनाउन सकिन्छ भन्ने कुरामा रोबोट आफैलाई पनि विश्वास थिएन रातभरि करायो दक्षिणा हरायो भने झै छिटा घडीहरूले मिटिङका कुरालाई पालना गर्ने त के कुरा गम्भीरतापूर्वक पनि लिएनन् पुरानो घडीहरूलाई नयाँ घडीहरूले टेर्दै टेरेनन् उनीहरू मौका बेमौकामा बज्न र कराउन छोडेनन् यसरी घडीहरूले फरक फरक र गलत समय बताउन थालेपछि घरको काममा गडबडी हुन थाल्यो खास गरी भान बेलामा भान्सा तयार पार्न सकेन बेलामा खाना नपाकेपछि विद्यार्थीहरू ठीक समयमा स्कुल जान पाएनन् छोरा बुहारीहरू बेलामा अफिस र अरू काममा पनि जान पाएनन् शान्त स्वभावका घरबेटी र उनकी पत्नीको आराम गर्ने औषधि र खाना खाने अनि लेखपढ गर्ने समय पनि गडबड भयो बेलामा खाना औषधि र आराम नपाएपछि उनीहरू बिरामी पर्न थाले अटेरी घडीहरूले यसरी हैरान पारेपछि एक दिन घरबेटीले पुरानो पेंडुलम घडीलाई बाँकी राखेर रा अरू सबै घडी झिकेर बुइँकलमा थन्क्याइदियो राति बाह्र बज्यो बुढो पेण्डुलम घडीले बाह्र पल्ट खोक्यो र अरू घडीहरूलाई मिटिङमा भाग लिन बोलायो तर त्यो दिन कुनै पनि घडीले मिटिङमा भाग लिएनन् एक्लो रोबोट मात्रै बुढो घडीको नजिक उभियो बुढो घडीले सोध्यो अरु घडी कहाँ गए आज त घरबेटी रिसाएर सबैलाई बुइगलमा राखिदिए सबैको ब्याट्री र चाबी पनि झिकिदिएका छन् कोही पनि चु बोल्न नसक्ने भएका छन् रोबोटले बडो दुख मनाउ गर्दै भन्यो मैले त भनेकै हुँ भने मानेन आखिर यो दिन पनि देख्नु पर्यो म बुडोले यसरी म एक्लै बाँच्न सक्दिन होला तिमी त रोबोट हौ केही उपाय गर्न सक्छौ कि बुढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि पग्लियो तै पनि भन्यो ती बैगुनीहरूको पनि के भन्ने मलाई कहिल्यै घणी नै ठान्दैनन् तिनीहरू रोबोटसँग निहोरा गर्दै बुढो घडीले भन्यो त्यसो नभनरोपत बैगुनीलाई गुल्ने मार्नुपर्छ बरु अभाव प्रान्त अनुशासनमा बस्छु भनेर कबुल्याएर उनीहरूलाई जीवन देऊ दे रोबोट बुइगलमा गयो उसले त्यहाँ थुप्रिएका घडीहरूलाई हेर्यो ती घडीहरू मरेका गङ्गटाका खपटा झैँ भुइँमा फैलिएका थिए रोबोटले सबैले सुन्ने गरी भन्यो तिमीहरू नभएर पेन्डुलम घडी सारै पिरोलिएका छन् उनले तिमीहरूको हालचाल बुझ्न र सकिन्छ भने सबैलाई बिउताउन उनले मलाई पठाएका हुन् हुन त तिमीहरूले मलाई घडी नै ठान्दैनौ तर पेन्डुलम घडीको कुरा काट्न नसकेर म यहाँ आएको हुँ यदि तिमीहरूले मलाई पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा गर्छौ भने म तिमीहरू सबैलाई बिउताउन सक्छु रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरूको अनुहार चहकिलो भयो तिनीहरूले रोबोटसँग माफी मागे र अब उपरान्त उसलाई पनि आफू सरह ठान्ने अनि पेंडुलम घडीको आदेश पालना गर्ने बाचा गरे रोबोटले पनि निष्क्रिय भएका घडीहरूमध्ये कुनैमा ब्याट्री राखेर रा अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो उसले ती घडीहरूलाई तिनको पुरानै ठाउँमा सजाएर रा राखिदियो भोलि बिहान छ बज्दा सबै घडीले एकै एक समयमा एकै सुरमा मिठो सङ्गीत बजाएको सुनेर घरबेटी छक्क र दङ्ग भयो उसले रेडियो खोलेर छ बजेको समाचार सुन्यो 7 बजे बुहारी भान्सामा पसिन् केटाकेटीहरू स्कुल जान तयार भएर भान्सामा खाजा खाना पस्ता, सबै सब घडीले एकै सुर र सङ्गीतमा नौ बजाएर केटाकेटीको स्वागत गरे सबै सब घडीले एकै सुरमा मिठो धुन बजाउँदा बुढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो जर्मनीको दाते। निमाको घरको भुइँगलमा उसका पुराना खेलौनाहरू थुपारिएका थिए ती खेलौनाहरूमध्ये एउटा खेलौना अनौठो खालको थियो निमाका बुवा राजदूत भएर जर्मनीमा बसेको बेलामा निमा पनि बुवासँगै थिइन् त्यहाँ छँदा उनको जन्मदिनमा उनका बुवाका साथीहरूले धेरै खेलौना उपहार दिएका थिए ती खेलौनाहरूमध्ये त्यो अनौठो खेलौना पनि थियो त्यो खेलौना काठले बनेको थियो उसको लुगा सिपाहीको जस्तो थियो टाउकोमा ठूलो लाम्चो टोप लागेको थियो ठूला आँखा ती खाजुङ्गा बाहिरै देखिने सेता सेता दाँत सिंहको जस्तो कान कपाल अनि बोकेदारी तल्लो ओदेखि चिउँडोसम्मको अङ्ग सधैँ तलमाथि हल्लिरहन्थ्यो एकान्तमा भेट हुँदा तर्साउला जस्तो उसको अनुहार थियो उसको वास्तविक नाम दाँते होइन ना। तर बुइङ्गलका अरू खेलौनाहरू र मुसाहरूले उसलाई यही नामले चिन्छन् नेपालमा आएकोमा पहिले उसले निकै पछुतो गरेको थियो तर अब ऊ यहीँ बसोबास गर्न चाहन्छ चा। बाँकी कथा उसैको मुखबाट सुनौ निमाका साथीहरूले मलाई देख्ने बित्तिकै नाकमुख खुम्च्याउँदै भन्ने गर्थे छ्या कस्तो खेलाउन हो हेर्दै डर लाग्दो भो योसँग नखेला यसलाई परे राख निमाको घरमा आएदेखि म बेकममा भए मेरो केही इज्जत बाँकी रहेन नेपाल आएपछि पनि केही समय त निमाका आमाले मलाई उनीहरूको बैठक कोठामा सजाएर राखे तर मलाई केही काम दिएनन् काम नगरी बस्नुपर्दा म निकै दुखी थिएँ मेरो उदास अनुहार देखेर होला एक दिन उनीहरूले मलाई भुइँगलमा सारे भुइँगलमा आएपछि मेरो जीवनको उद्देश्य नै फेरियो यहाँ अरू पनि थुप्रै खेलौनाहरू थिए धेरैजसो खेलौनाहरू बुढा थोत्रा खुलिएका र मिल्काउने अवस्थामा थिए तर म भर्खरको ठिटो थिएँ थी यस्तो काम गर्ने उमेरमा भुइँगलमा थन्किनु पर्दा मलाई झन दुःख लाग्यो अरू खेलौनाहरूले कस्तो बेकममा रहेछ यो त यो उमेरमै भुइँघलमा थन्काइदिएछन् भनेर जिस्क्याउन थाले तिनीहरूको घोच सुन्दा सुन्दा मलाई दिक्क लाग्थ्यो किन नेपाल आएँ हुला भनेर मलाई पछुतो लाग्न थाल्यो रात पर्यो कि बुइँगलमा खेलौनाहरूको बैठक जस्तै हुन्थ्यो खेलौनाहरूले पालैसँग आआफ्ना अनुभव सुनाउँथे मेरो पालो आएपछि उनीहरूले मलाई बोल्न पनि दिन्नथे यो अल्छी कामचोरको पनि के कुरा सुन्नु भनेर उनीहरू आफ्नो ठेगानतिर लाग्थे बुइँगलमा मुसाहरू पनि थिए कहिले काहीँ बिरालो र सर्प आएर मुसालाई सखा पार्थे मुसाहरूले चोरेर ल्याएका सामानहरू यहीँ थुपारेर राख्थे तिनीहरूले आफूलाई काम नलाग्ने माल सामान पनि चोरेर ल्याउँथे ती मुसाहरूले पनि अरू खेलौनाको लहै लैमा लागेर मलाई जिस्क्याउँथे बेकममा काम भनेर गिज्याउँथे एकपल्ट भुइङ्गलका मुसाहरूमाथि ठुलो आपत आइलाग्यो घर धनीले मुसा हिँड्ने सबै पाल टालिदिए अनि मुसा मार्नका लागि ठाउँ ठाउँमा धराप पनि थापे चार पाँचवटा ठिटा मुसाहरू अकालमा मरे मुसाहरू भुइँगल छाडेर जान नसक्ने अवस्था आयो उनीहरूले चोरेर भुइँगलमा लुकाएका सबै अन्न र खानेकुराहरू तुरिन थाल्यो उनीहरू भोक्कै पर्न थाले खान मिल्ने सबै कुरा सकिए पनि उनीहरूसँग सुपारी र ओखर निकै बाँकी थियो त्यहाँ भएको सुपारी र ओखर मात्रै फोरेर खान सके पनि उनीहरूलाई झन्डै एक महिना पुग्ने खानेकुरा थियो तर उनीहरूले सुपारी र ओखर फोर्न सक्दैनथे भोका मुसाहरूले खेलौना खाएर बाँच्न सकिन्छ कि भनेर खेलौनाका हात गोडा र अनुहार पनि टोक्न चपाउन थाले मेरै हात खुट्टा पनि धेरै पटक टोके मेरो कपाल र दारी त बाँकी नै राखेनन् यस्तै हो भने अब हामी खेलौनाहरू सबै मुसाको पेटमा पुग्ने भयौँ एक दिन मुसाहरूले भोकले मेरा हात गोडा र गाला टोक्न थालेपछि अचानक मैले मेरो कर्तव्य सम्झे मेरो हात गोडा खान तम्सेका मुसाहरूलाई मैले भने पर्ख तिमीहरूले खानुहुने कुरा यो बुइङ्गलमा अझै बाँकी छ मेरो कुरा सुनेर ति भोका मुसाहरूले अपत्यारिलो ढङ्गले मतिर हेर्दै सोधे खेलाउनहरू बाहेक के बाँकी छ र खानु मैले भुइङ्गलको कुनामा भएको ओखर र सुपारीको थुप्रो देखाउँदै भने तिमीहरूले मेहनत गरेर सँगालेको यत्रो पोसिलो खानेकुरा बाँकी नै छ किन आत्तिन्छौ मेरो कुरा सुनेर सबैले एकै स्वरले भने त्यो फोहोरेर खान सक्ने भए त हाम्रो त वंश विनाश हुनबाट जोगिन्थ्यो नि तर हामी त्यो फोरेरौ उनी मलाई हाँसो उठ्यो टिठ पनि लाग्यो मैले एउटा मुसालाई सुपारी र ओखर ल्याएर मेरो मुखमा राखिदिन भने तिम्रो मुखमा राखिदिएर रा हाम्रो पेट भरिन्छ कस्तो भने हेर म खेलाउना हुँ तिमीहरूलाई झैँ मलाई भोक लाग्दैन र खानु पनि पर्दैन एउटा सुपारी वा ओखर ल्याएर त हेर म के गर्न सक्छु खान नपाएर दुब्लाएका मुसाहरूले सकी नसकी केही सुपारी र ओखर मेरो अगाडि ल्याए मैले एउटा सुपारी मुखमा राखेँ र रा दाँतले टोकेर टुक्रा टुक्रा पारेर मुसाहरूको अगाडि राखिदिएँ भोका मुसाहरूले आँतीँदै सुपारीका टुक्राहरू खाए त्यसै गरी मैले आठ दसवटा सुपारी र ओखर फोरेर मुसाहरूलाई दिएँ धेरै दिनपछि उनीहरूको पेटमा खानेकुरा परेको हुनाले उनीहरू बोल्न र चल्न सक्ने भए मुसाहरूलाई भोक लाग्यो कि ओखर र सुपारी जस्ता साह्रो कुरा फोरेर दिनु अब मेरो नियमित काम हुन थाल्यो उनीहरूले मलाई माया र इज्जत पनि गर्न थाले मेरो कुरा सुन्न थाले मेरो गुण सम्झँदै उनीहरूले मेरो दारी दारीजुङ्गामा रौँ थपेर लामो बनाइदिने र मलाई दोसल्ला उढ़ाउने निधो गरे अर्कोतिर मलाई देखी नसहने खेलौनाहरूले पनि मैले गर्दा उनीहरू मुसाको आहार बन्नु नपरेकोमा गुण मानेछन् उनीहरूले पनि मलाई काँधमा बोकेर अबिर जात्रा गर्दै भुइँगल घुमाउने कार्यक्रम बनाए मलाई सम्मान गरेको दिनमा सबैले मेरो तारिफ गरे परोपकार नै सबैभन्दा ठूलो धर्म हो र अर्काको लागि बाँच्ने नै सबैभन्दा महान हुन्छ भनेर गुडो मुसाले भनेको म कहिले बिर्सन्न हुन त मलाई अहिले पनि मेरो देश निकै माया लाग्छ तर स्वदेश फर्कन नपाएकोमा अब पहिले जस्तो दुःख भने लाग्दैन जहाँ बसे पनि आफ्नो कर्तव्य गर्ने नै हो अब म दिक्क भएर बस्दिनँ मलाई मुसा र खेलाउन सबैले माया गर्छन् जर्मनीमा मलाई नोन नाका वा नटक्र भन्थे भने यहाँ साथीहरूले मलाई मा मायाले दाँते भन्छन् अनुसार नाम दिएकोमा मलाई खुसी नै लागेको छ तर मलाई एउटा कुराको अझै दुःख र आशा पनि छ मुसा र खेलौनाहरूले मेरो महत्त्व बुझेर इज्जत गरे तर निमाले मलाई अझै चिन्न सकिनन् हरेक वर्ष नेपालमा तिहार आउँछ तिहारमा लाखौँ सुपारी र ओखर फोरिन्छ तर सुपारी र ओखर फोर्न म दाँतेलाई कसैले पनि सम्झन्न आउने तिहारमा त पक्कै सम्झलान् र बुइँगलबाट सर बैठक था कोठामा बस्न पाउला भन्ने आशा मैले मारेको छैन नेपालमा बाघहरूका लागि सबैभन्दा रमाइलो र सुरक्षित ठाउँ चितौनको जंगल हो तैपनि त्यहाँ बस्ने बाघ र बघिनीको एक जोडीले पहिलो बेतमा जन्मेका चारवटा डमरुहरूमध्ये बल्ल तल्ल एउटा डमरुलाई सिकारीको हातबाट जोगाउन सकेको थियो उनीहरूले डमरुको नाम डम्बर राखेका थिए डम्बरसिंह तन्ने रिभाग भइसकेको थियो ऊ आफ्नै दामली खोज्न थालेको थियो एक दिन डम्बर सिंह जंगलमा घुम्दा घुम्दै एउटा मचान मन्दिर पुग्यो मचानको वरिपरि कोही पनि नदेखिएपछि ऊ बिस्तारै मचानमाथि गयो त्यहाँ आठ दसजना मानिस बस्न मिल्ने गरी लामो डेस्क र बेन्च राखिएका थिए डेस्कमा थी दूरबीन कैमरा र लैपटप कंप्यूटर थियो। तर ते कोई थे जंगल को अध्ययन करना आया मानसर सबै सामान छाड़े खाजा खाना गए जो थी ऊक्क पर्यटन कंप्यूटर में उसले एवटी भर खर्क बघिनी को फोटो देखियो उसोटो को बारे में जान सकस डम्बर सिंह बेन्चमाथि चढ़्यो उसले कम्प्युटरलाई छुँदै त्यहाँ भएका अक्षर पढ्न थाल्यो फोटोमा भएकी बघिनीको नाम जुलिया रहेछ जुलियाको बिहे गर्ने उमेर भएको हुनाले एउटा योग्य दुलाहा चाहिएको रहेछ चा। दुलाहा चितौनको जंगलमा बस्ने र शुद्ध र घरानिया बागजातको चाहिएको रहेछ चा। पढ्दै जाँदा डम्बरसिंहलाई आफूले खोजे जस्ती बघिनी पाउने भए भन्ने लाग्यो जुलियालाई कहाँ भेट्ने होला उसलाई जान्न मन लाग्यो उसले कम्प्युटरको किबोर्डको एउटा कि थिच्यो जुलिया मुसुक्क हाँसिरह बोलाए डम्बरसिंह छक्क पर्यो उसले वरिपरि जुलिया छेकी भनेर हेऱ्यो तर त्यो आवाज त कम्प्युटरबाट आएको थियो यसैले उसले आफ्नै भाषामा हाय भनेर जवाफ दियो त्यसपछि जुलिया र डम्बर सिंहले भोइस च्याट गर्न थाले उनीहरूको च्याट अक्षरमा नभएर आवाजमा हुन थाल्यो डम्बरले आफ्नो चिनारी र आफू बस्ने ठाउँ बतायो जुलियाले पनि आफ्नो परिचय दिई दुवैले एकअर्कालाई मनपराए जुलियाले डम्बरलाई आफू कहाँ निम्त्याई डम्बरले कहाँ र कसरी आउने भनेर सोध्यो जुलियाले जङ्गलका गाडहरूको आँखा छल्दै चोर बाटोबाट आउने सल्लाह दिई उसले कम्प्युटरमा बाटोको नक्सा बनाएर पनि देखाई अनि जङ्गल बाहिर साँझको बेलामा अझै पर्खेर बस्छु है भन्दै उसले बाई गरी र कम्प्युटरको मोनिटरबाट बिलाइ डम्बरसिंह दङ्ग परेर एक्लै हाँस्यो मचानबाट उसले चारैतिर हेऱ्यो कतै जुलिया देखिन्छ कि भन्ने आस थियो उसको तर जुलियाको सट्टा आफ्नी आमा ठुलो स्वरले गर्जेको उसले सुन्यो डम्बरलाई खोजदै उसकी आमा यहाँ आइपुगेकी थिम्बरसिंहलाई आपत पर्यो अब के गर्ने आमालाई सबै कुरा सुनाउने कि नसुनाउने जुलिया चितौन वन कि होइनन् यसैले आमाले उसँग बिहे गर्न दिने छैनन् भन्ने उसलाई लाग्यो यसैले ऊ आमासँग जोगिने विचार गर्यो ऊ मचानबाट ओर्लेन आमाले उसलाई मचान वरिपरि नदेखेपछि वनको अर्को भागतिर खोज्न गई कम्प्युटरमा फेरि जुलियासँग च्याट गर्न पाइन्छ कि भनेर डम्बर एकछिन पर्खेर बस्यो तर अलिपर मानिसहरू बोलेको आवाज सुनेर ऊ आँटतिँदै मचानबाट ओर्ल्यो जुलियाले देखाएको वनबाट निस्कने बाटो उसले राम्ररी सम्झेको थियो जुलियासँग साँझको पहिलो भेटको कल्पना गर्दै र कहिले साँझ पर्ला भनेर पर्खँदै ऊ यता उता फौँ आजको दिन उसलाई सारे लामो लाग्यो आज किन घाम यति ढिलो ढल्केको होला उसलाई घामसँग पनि रिस उठ्यो बुल्लुक्क उफ्रेर घामलाई झापड दिन खोज्यो बडो मुस्किलले घाम डुब्यो डम्बरसिंहले वरिपरि हेर्यो र चाल मारेर वनबाट बाहिर जाने चोर बाटोमा लुसुक लुसुक हिँड्न थाल्यो हाती र गैँडासँग पनि लड्न भिड्न नडराउने डम्बरसिंह आज रूखको हाँगामा चरा कराउँदा पनि झस्कन्थ्यो जुनको उज्यालोमा पनि कसैले देख्छ कि भनेर ऊ होसियार थियो तर उसलाई गोहरो र लाटोको सेरो बाहेक कसैले देखेन आखिरमा ऊ वनको छेउमा पुग्यो उसले वन बाहिर केही पर एउटी बघिनीलाई देख्यो सायद ऊ जुलिया नै थि जुलिया भएको ठाउँमा पुग्न हतारियो तर जुलियाको नजिक नपुग्दै बन्दुकको आवाज आयो त्यसपछि बिचरा डम्बरसिंह बेहोस भयो होसमा आउँदा उसले आफूलाई बिल्कुलै नयाँ ठाउँमा देख्यो उसको वरिपरि जंगल थिएन न त जुलिया नै थिका वरिपरि फलामका ठुला ठुला पिजडाहरू थिए ती पिजडामा कुनैमा गैँडा कुनैमा मृग कुनैमा बाँदर राखिएका थिए ऊ आफै पनि एउटा पिजडा भित्र थियो उसको पिजडा पिजडासँगै अर्को पिजडामा एउटी बघिनी थिइ तर ऊ जुलिया थिइन पाहुना होसमा आएको देखेर बगिनी डम्बर सिंहको पिजडाको बारसम्म आई र उसलाई स्वागत गरी डम्बरले जुलियाको खोजीमा निस्कदा मानिसको जालमा परेर चिडिया खानामा आइपुगेको कुरा बघिनीबाट थाहा पायो उसले आफ्नो नाम जुलिया बताई डम्बर छक्क पर्यो उसले भन्यो तर जुलिया त भर्खर्की छ उसको कुरा सुनेर जुलियां मुसुक्क हाँस्ते त्यो मेरो दस वर्ष अघि फोटो हो चिड़ियाखान कर्मचारी हरुले, ती यहां त्यो फोटो देखा का होलान। देखा हो मासु भूपनी चपाउन मलाई हेर्न सक हे मानस मलाई पालेर अब चिडियाखानालाई केही फाइदा छैन यसैले तिमीलाई यहाँ ल्याएको हो जुलियाको कुरा सुनेर डम्बरसिंह भीरबाट खसे जस्तै भयो अब बाँकी जीवन यही फलामे बारभित्र बिताउनु पर्ने भयो भन्ने कल्पनाले पनि ऊ अत्ता लियो उसले आफूलाई माया गर्ने आफ्नो आमालाई सम्झियो जुलियासँग च्याट गरेको दिनमा उसकी आमाले मचान मुन्तिर खोज्न आउँदा उसलाई भेट्टाएको भए आज उसले यो अवस्था भोग्नुपर्ने थिएन भनेर ऊ धुरु रुन थाल्यो जुलिया पनि रोइ जुलिया होइन तिनीहरूको वरिपरि बस्ने सारा जीव जन्तु आफ्नो स्वतन्त्र जीवन गुमेको सम्झेर रोए र नयाँ पाहुनालाई पनि सहानुभूति जनाए चिडियाखानामा हरेक पल्ट नयाँ पाहुना आउँदा सारा जीव जन्तु र पशुपक्षी यसरी नै रुन्छन् र एकअर्कालाई ढाडस दिने गर्छन् छिमेकीले पूजा गरेको प्रसाद भनेर एउटा लड्डु ल्याइदिएको थियो आमाले लड्डु दुई टुक्रा पारिन र आधा आफूले खाएर आधा कान्छाको लागि बाँकी राखिदिन् खेलेर थाकेपछि कान्छा घर आयो आमाले उनलाई लड्डु दिइन् आधा मात्रै लड्डु देखेर कान्छा भुइँमा पल्टेर लडीबुडी खेल्दै सिंगै लड्डु खान्छु भन्दै रुन थाल्यो आधा लड्डु लिएर आमा भान्सामा गइन् र हत्केलाले आधा लड्डुलाई थिच्दै गोलो घुमाउँदै सिङ्गो लड्डु बनाइन् अनि प्लेटमा लड्डु राखेर कान्छालाई दिइन् सिङ्गो लड्डु पाएर कान्छा खुसी भयो